बिहान सात बजेको अर्पणी स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज कनाल बढ्दो गर्मीको कारण चितवनको जनजीवन प्रभावित भएको छ केही दिन गर्मी, के गर्मी बढेपछि भरतपुरका विभिन्न अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएको छ गर्मीले वृद्ध ब्रिद्ध र केटाकेटीलाई समस्यामा पारेको चिकित्सकहरूले बताएका छन् गएको तिन दिन भरतपुरका सरकारी र निजी अस्पतालमा बिरामीको सङ्ख्या बढेको फिजिसियन डाक्टर भोजराज अधिकारीले बताउनुभयो भरतपुरको दुईवटा शिक्षण अस्पताल एउटा सरकारी अस्पताल र अन्य साना अस्पतालहरूमा बिरामीको चाप बढेको छ लगातार परेको पानी एक्कासी बन्द भएपछि गर्मी बढेको हो चिसोपछि 81 तात हुँदा बिरामी हुन सक्ने डक्टर अधिकारीले बताउनुभयो यस्तो समयमा सबै सचेत हुनुपर्ने उहाँको भनाइ छ उहाँका अनुसार भरतपुर अस्पताल र अन्य अस्पतालमा दस प्रतिशतका दरले ज्वरोका बिरामी बढेका छन् गर्मीकै कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेको उहाँले बताउनु गएको वर्ष जेठ महिनादेखि उच्च ज्वरोको बिरामीको चाप अस्पतालमा बढेको थियो अहिले यसै समयमा ज्वरोका बिरामी बढेकाले सर्वसाधारण सचेत हुनुपर्ने चिकित्सकहरूले बताएका छन् पानी धेरै पिउने र घर बाहिर हिँडुल गर्नुपर्दा आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने डाक्टर अधिकारले बताउनु भयो आफ्नो बानी व्यवहारले पनि स्वास्थ्यमा प्रभाव पार्ने भएकाले तातोबाट बस्ने उपायहरू अप्नाउनु पर्ने उहाँको सुझाव छ गर्मी बढेपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ गर्मीको कारण वैशाख महिना यता तिन बढी ज्वरोका बिरामी भर्ना भएको अस्पतालले जनाएको छ मेडिकल रेकर्डर नारायण प्रसाद रिसालले गर्मीको सुरुवात भएसँगै बिरामीको चाप बढेको बताउनुभयो चितवन नबलपरासी तनहु धादिङ मकवानपुर लगायतका जिल्लाबाट बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको ले बिरामी हत्या बढेको रिजाले बताउनु भयो गर्मीकै कारण बजारमा सर्वसाधारणको चहल पहल दिवसों को समय में कम देखिए बैशाखता गर्मी के कारण उच्च जरूर आएर डेंगू रोग लगे बिरामी एकजना देखी जिला जनस्वास्थ्य कार्यालय चितवन का भेक्टर कंट्रोलर अनुसार वैशाख महीना में एकजना में डेन्गू रोग का चितवन मेडिकल कलेज चितवन घर भैया एकजनाई डेंगू रोग लगे पाइक थी पच्चीस समय जेठ महीना में बिरामी के चाप बढ़े भैपनी इसको तथ्यांक असार लगे आने कार्य कार्यालयमा पछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालयले ठुलो परिमाणमा लागु सहित चारजनालाई मङ्गलबार गरेको छ मङ्गलबार पश्चिम चितवनको गुन्जनगर र मङ्गलपुर गाविसका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको हो पक्राउ पर्नेहरूमा गुन्जनगर एकका बाइस वर्ष शम्भु भट्ट मङ्गलपुर पाँचका तिस वर्ष मिलन अधिकारी मङ्गलपुर पाँचका अठार वर्ष मिशन कुमार तिमल सिन्हा रंगलपुर पांचक इक्काईस वर्षीय पूर्ण दराइ रह प्रहरी उन्नीर बाई सड़तीस एम्पोल डाइजेपाम एक चालीस एम्पुलेनार्गन फेनार... दु पांच सौ छब्बीस एम्पुल बरामद विशेष चुराखी को आधार में पकड़ पड़ेगा शंभु भट्ट रेलन अधिकारी को घर में तलाशी ती लागु औषध फेला परेको प्रहरीले जनाएको छ घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ यसैबीच जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको एक हप्ते विशेष सुरक्षा योजना अन्तर्गत होटल लज चेक जाँच गर्ने क्रममा सोमबार अवैध यौन धन्दामा संलग्न तीन जोडे युवा युवतीलाई पक्राउ गरेको छ पक्राउ परेकालाई प्रहरीले केही सार्वजनिक अपराध र सजाय ऐन अन्तर्गत बुधबार आज जिल्ला प्रशासन कार्यालय चितवनबाट हिरासतमा राख्न अनुमति अनुसन्धान प्रक्रिया अगाडि <स्थाँ> माडीको बाँदरमुडी घटना पीडितका लागि एकीकृत नेकपा माओवादीको पहलमा शान्ति तथा पुननिर्माण मन्त्रालयले उपलब्ध गराएको साठी लाख पीडितहरूले नलिने घोषणा गरेका छन् न्यायालय छल्न पैसाको प्रपञ्च रचिएको भन्दै सुरकम नलिने निर्णय गरेको बाँदर मोडे घटना पीडित सङ्घर्ष समितिका उपाध्यक्ष कृष्ण अधिकारले जानकारी दिनुभयो गत फागुनमा भएको प्रथम माढी महोत्सवको उद्घाटनका लागि माडी पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाँदरमोडे घटनाका पीडितले आफ्नो स्वविवेकले खर्च गर्न सक्ने गरी नेपाल सरकारबाट साठी लाख रुपियाँ उपलब्ध गराउने घोषणा गर्नुभएको थियो सुपश्चात शान्ति तथा पुनर्निर्माण मन्त्रालयले जिल्ला विकास समिति चितवनलाई योजनाहरू तोकी रकम पठाएको थियो जसमा भौतिक निर्माण र समूहगत रूपमा कृषि का कार्यक्रमहरू रहेको जिल्ला विकास समिति चितवनका योजना अधिकृत प्रकाश पौडेले जानकारी दिनुभयो जिल्ला विकास समितिले सो रकम कार्यान्वयनका लागि जिल्ला प्राविधिक कार्यालयमा अख्तियारी दिएको छ रकम निकासापछि कार्यान्वयनका लागि पहल गर्न पीडित समक्ष पुगेका ए माओवादी प्रतिनिधिहरूलाई आफहरूले सोरकम नलिने भन्दै फिरता गरेको सङ्घर्ष समितिका उपाध्यक्ष अधिकारीले बताउनुभयो उहाँले पीडितको नाममा सामाजिक काम भन्दै काठमाडौँमा बनाइएका योजनाहरू आफहरूलाई मान्य नहुने बताउनुभयो जहाँ बिजुली छैन त्यहाँ कोल्ड स्टोर के काम उपाध्यक्ष अधिकारीको प्रश्न थियो यसैबीच यस वर्ष पनि बाँदरमोडे घटना पीडित सङ्घर्ष समिति चितवनले बाँदरमोडे घटनाको स्मृतिमा शोकसभा जेठ 23 गते नवौ वार्षिक शोकसभा लगे समिति का उपाध्यक्ष अधिकारले जानकारी दू दुई साल जेठ 23 गते नेक नेकपा थापे वैद्युत धराप में पड़ी बसमा यात्रारत 38 जना को झान गए को अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ चितवनले मजदुरको न्यूनतम तलब मासिक पन्ध्र हजार कायम हुनुपर्ने बताएको छ महासङ्घका जिल्ला संयोजक होमबहादुर खड्काले विज्ञप्ति जारी गरी यस अगाड़ी घोषणा गरेको मजदुरको न्यूनतम मासिक आठ हजार आफ्नो भएको छ मजदुर हित विपरीत भएको भए सम्झौतालाई अस्वीकार गर्दछौँ अन्यथा आन्दोलनका कार्यक्रम घोषणा गर्दछौँ जारी विज्ञप्तिमा भनिएको छ यस अगाडि केही ट्रेड युनियनसँग सम्झौता गरी मजदुरको तलब मासिक आठ हजार तोकिनु मजदुरमाथि कुठाराघात गर्नु हो यो खारेज हुनुपर्छ विज्ञप्तिमा भनिएको छ कर्मचारीको हैसियतले राष्ट्रको सेवा गरेर अवकाश पाएका कर्मचारीहरूले आफूलाई सम्मान गर्न नसकेको बताएका छन् पूर्व कर्मचारी सेवा परिषद नेपाल भरतपुर शाखाले मङ्गलबार भरतपुरमा आयोजना गरेको परिवर्तित सन्दर्भमा पूर्व राष्ट्र सेवकको भूमिका विषयक विचार गोष्ठीमा बोल्दै राज्यले आफहरूको योगदानको कदर नगरेको उनीहरूले बताएका हुन् राज्यको कर्मचारीको हैसियतले काम गर्दा आर्जन गरेको ज्ञानसेप र अनुभवलाई राज्यले उपयोग गर्नुपर्ने भन्दै उनीहरूले त्यसतर्फ राज्यले ध्यान नदिएको आरोप लगाएका छन् कार्यक्रममा बोल्दै परिषदका केन्द्रीय अध्यक्ष भरत थापाले राज्यलाई आवश्यक पर्दा आफूहरूले जस्तो सुके अवस्थामा पनि सहयोग पुर्याउन तयार रहेको बताउनुभयो अझै पनि पूर्व राष्ट्र सेवकमध्ये अधिकांशको अवस्था दयनीय छ उहाँले भन्नुभयो राज्यले उनीहरूको पक्षमा पनि दीर्घकालीन ने योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्छ कार्यक्रममा परिषद अध्यक्ष थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो परिषद भरतपुर शाखाका अध्यक्ष श्यामजी अतिथिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्मा हुनुहुन्थ्यो चिदवन का सबई सामुदायिक विद्यालय में जेठ छब्बीस गति आईतवार सावजनिक कार्यक्रम छात्रवृत्ति वितरण गरिने भएको छ जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयलाई पत्रचार गरी आइतबार सबै विद्यार्थी अभिभावक र सरकारवालाको सहभागितामा छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको हो विभिन्न शीर्षकको छात्रवृत्ति अनुदान रकम सम्बन्धित विद्यालयको खातामा पठाइसकेको जानकारी गराउँदै जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जेठ छब्बिस गतिलाई छात्रवृत्ति दिवसको रूपमा मनाउन समेत आग्रह गर्नुभएको छ बकुलर रतनगर अस्पतालको मङ्गलबार बसेको सञ्चालक समितिको बैठकले अस्पतालको दैनिक प्रशासन तथा उपचार प्रणालीलाई चुस्त बनाउन विभिन्न निर्णय गरेको छ सञ्चालक समिति बैठकले का रूपमा सरुवा भई आउनुभएका डाक्टर कृष्ण प्रसाद अस्पतालमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएको छ अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जनी अहमद शेखको अध्यक्षतामा बसेको बैठकमा रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटा रत्नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक कर्मचार्य विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो बैठकले अस्पतालको प्रचार प्रसारलाई व्यापक बनाउने स्थानीय अन्य सरकारवालाको समेत सहयोगले अस्पतालको सेवा प्रवाह क्षमता बढाउने निर्णय गरेको छ अस्पतालले चौबिसै घन्टा प्रसुति सेवा तथा आकस्मिक उपचार सेवासहित दन्त सेवा भिडियो एक्सरे एक्सरे ल्याब सेवा उपलब्ध गराउँदै आएको छ महिलाहरूको सशक्तिकरणका निम्ति रामेश्वर पुस्तकालयले विभिन्न सेपमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ग्रामीण शिक्षा तथा विकास रिड नेपाल रामेश्वर पुस्तकालयबिच सोमबारे सम्झौता गरी समुदायमा छरिएर रहेका महिलाहरूको क्षमता विकास गरी विभिन्न उद्यमशील कार्यक्रम गर्ने सम्झौता भएको छ रिड नेपालको तिन लाख रुपियाँ र पुस्तकालयको पचास हजार गरी महिलाहरूको क्षमता विस्तार तथा आत्मनिर्भर कार्यक्रम गर्ने पुस्तकालयले जनाएको छ नेपाल परिवार दल चितवनले संविधानसभाको निर्वाचन सुनिश्चितताको माग गर्दै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म मोटरसाइकल ऱ्याली गर्ने भएको छ दलले आज बिहान पुलचोकबाट र्याली सुरु गर्ने जनाएको छ ऱ्याली आज लुम्बिनी पुगेर शान्तिद्वीप प्रज्वलन गरी फर्कने अध्यक्ष अनिल कुमार खनियाले जानकारी दिनुभयो मङ्गलबार भरतपुरमा पत्रकार सम्मेलन गरी नेपाल परिवार दलले आगामी संविधानसभाको निर्वाचनको अन्यल भइरहेको अवस्थामा चाँडै नै चुनावको मिति घोषणा गर्न दबाव स्वरूप शान्ति रयालीको आयोजना गरिएको खनियाले बताउनुभयो र भातृ संगठनका प्रतिनिधिहरूको सहभागिता मत नल्याउनेलाई समानुपातिकमा प्रतिनिधित्व नगराउने थ्रेस होल्डको प्रावधान तपाईँलाई कस्तो लाग्यो ए ठीक बी बेठीक री थाहा छ अर्पण जन आवाज में ती मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप करी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफुले लागे को उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जन को मत परिणाम हर एक साझ पांच अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नारायग मुगलिन मुगलिन औषे काठमाडौँ मुगलिन दमोरी पोखराम नारायण सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस ध रेडियोर्पण संगे इंटरनेट में डब्लू डब्लू डब्ल्यू डट रेडियो डट कम वसार भरक साथनी बिहान सात, सात बजे सक्रवराजाई नमस्कार